माओवादी केन्द्र सरकारबाट फिर्ता भएपछि ओली नेतृत्वको सरकार संकटमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउन काङ्ग्रेसले लिखित सहमति जनाइसकेको एक नेताको दावी सरकारको संकट पछि पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिने संसदको सामना गर्ने तयारी अनाहकमा दुई सय जना मारिएपछि दक्षिणी सुडानमा संघर्ष विरामको घोषणा बेलायतमा थेरेसा में भावी बन्ने खेलका रियो जेनेरियो सबै प्रभावकारीको बयानब्बे दशमलव भइरहेको दिउँसो तीन बजेकोमा स्वागत छ म दिलदीपेश देउबा नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारबाट फिर्ता हुने निर्णय गर्दै पार्टी नेताहरूलाई सन्देश पठाएका हुन् माओवादी केन्द्रकी प्रवक्ता पम्पा भूषालले हामीसँग कुरा गर्दै सरकारलाई फिर्ता हुने निर्णय भएको पुष्टि गर्दै आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराइने बताउनु भएको छ माओवादीले सरकारबाट फिर्ता हुने निर्णयबारे राष्ट्रपति विद्यादेवी र प्रधानमंत्री केपी शर्मा ओलीलाई जानकारी गराइएको पनि जानकारी दिनुभयो सरकारबाट फिर्ता हुने माओवादीको निर्णयसँगै केपी ओली नेतृत्वको सरकारको भविष्य संकटमा परेको छ यसैबीच नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा नयाँ ने सरकार बनाउन नेपाली कांग्रेसले लिखित सहमति जनाइसकेको दावी गरेको छ माओवादीको संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा केन्द्रका नेता कृष्ण बहादुर महराले कांग्रेसले मंगलबार नै प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको लिखित जवाब दावी गर्नुभएको हो उहाँले एमाले भित्र पनि प्रचण्डलाई नयाँ प्रधानमन्त्री बनाउनुपर्छ भन्ने धारणा राख्ने नेताहरू प्रशस्त रहेको दावी गर्दै महराले एमाले पनि प्रचण्ड नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउन तयार हुने विश्वास पनि व्यक्त गर्नुभयो यसैबीच नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अहिलेको सरकार अलमलमा परेको छ माओवादी केन्द्रले समर्थन फिर्तासँगै केपी शर्मा ओली नेतृत्वको सरकारको पक्षमा अब दुई सय त्रिपन्न जना सांसद मात्र रहेका छन् सरकारको विपक्षमा भने तीन जना सांसद पुगेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कायम रहन संसदमा कायम रहनको सांसद संख्याको बहुमत अर्थात दुई जना सांसदको समर्थन चाहिन्छ सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको गरे नेतृत्व गरेको नेकपा एमाले स्थायी कमिटिको बैठक बोलाइएको छ प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने तयारी गरेका छन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ प्रधानमन्त्री राजीनामा दिनुहुन्न भन्नुभयो माओवादीले मंगलबार बिहान प्रधानमन्त्रीलाई पत्र बुझाएर समर्थन फिर्ता लिएको घोषणा गरेको थियो <णदीजिया> रूपन्देहीको बुटवलबाट नयाँ दिल्लीका लागि छुटेको बस भारत उत्तराखण्डको बहरा राख इसमा दुर्घटना हुँदा जनाको ज्यान गएको छ या, नेपाली यात्रु बोकेको एन एनएच अठाइस सी नम्बरको बस सिरिया क्षेत्रको भोपतपुरमा तरकारी बोकेको मिनी ट्रकसँग ठोकिएर तीस जना घाइते भएको भारतको जागरण अनलाइनले जनाएको छ ज्यान गुमाउनेको परिचय खोल्न सकेको छैन घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ बैतडीलाई आज देशकै अडतीसौं तथा सुदूरपश्चिमको पाँचौं जिल्लाका रूपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ जिल्लाभरिका सबै घर र सार्वजनिक संस्थाहरूमा सड़चालिस सा शौचालय निर्माण भई प्रयोगमा आइसकेपछि जिल्लालाई आज एक औपचारिक कार्यक्रम गरी खुल्ला दिशामुक्त घोषणा गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतड़ीका प्राविधिक दीपक केसले जानकारी दिनुभयो बैतडीमा विक्रम सम्पद दुई सालमा महाकाली गाविसलाई खुल्ला दिशा मुक्त घोषणा गरेसँगै शुरू भएको सरसफाई अभियानले आज पाँच वर्षपछि मृत रूप लिएको हो सफा गाउँ सफा शहर बैतडीवासीको साझा रह भन्ने मूल नाराका साथ गरिएको खुल्ला दिशा मुक्त घोषणा कार्यक्रमको अध्यक्षता ग्रहण निमित्त स्थानीय विकास अधिकारी मानबहादुर कुंवर तथा प्रमुख अतिथि खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले गर्नुभएको थियो यसपछि जिल्लामा पूर्ण सरसफाईका क्रियाकलाप सञ्चालन गरिने डिवा श्री जनाएको छ यस अघि गत साल नै बैतलीलाई खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य लिएको भए पनि त्यो लक्ष्य पूरा हुन सकेको थिएन <ईवलागी |notimestamps|> <गणी नाथ> म बनाउँछु मेरो धरारा अभियानको कोषमा आज एक करोड़ रूपयाँ सहयोग थपिएको छ मंगलवार नेपाल पुनर्वीमा कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड़ रूपयाँ सहयोग हस्तान्तरण गरेको हो साता काठमाण्डमा भएको कम्पनीको साधारण सभाले नेपाल सरकारको म बनाउछु मेरो धरहरा अभियानमा सहयोग गर्ने निर्णय गरेको थियो प्रधानमन्त्री निवास बालवाटारमा बिहान सहयोग रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले धरहरालाई सबैले मेरो भन्ने अनुभूति गर्न सहयोग गर्नुपर्ने बताउनुभयो नेपाल पुन बीमा कम्पनीका अध्यक्ष महेश गुर्गाईले कम्पनीले आर्जन गरेको नाफाबाट धरहरा बनाउन सहयोग गरेको बताउनुभयो विनाशकारी भूकम्पबाट ध्वस्त धाराको निर्माणका लागि आर्थिक स्रोत जुटाउन सरकारले म बनाउँछु मेरो धारा अभियान सञ्चालन गरेको छ धारा पुननिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महीना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो अब देश बाहिरका खबर दुई नेताप्रति वफादार सेनाको सनकमा अना हकमा दुई सयजना मारिएपछि दक्षिणी सुडानमा संघर्ष विरामको घोषणा गरिएको छ राष्ट्रपति सल्बा किर र रा उपराष्ट्रपति रिक मचारेले राजधानी जुबा मामा बिहिबारदेखि चलिएको संघर्ष रोक्ने घोषणा गरेका हुन। गोली हानहानबाट शुरू भएको द्विपक्षीय विदण्ड तोप ट्याङ्क र हेलिकप्टर प्रयोग गर्ने अवस्थामा पुगेको थियो स्थितिको गम्भीरतालाई हेरि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले पनि तत्काल युद्ध रोक्न आग्रह गर्दै घटनाको आलोचना गरेको थियो पछिल्लो संघर्षकै कारण लाखौं नागरिकको सुरक्षाप्रति प्रश्न उठेको थियो सुरक्षा परिषदले त्यहाँ शान्ति सेना थप गर्ने निर्णय पनि गरेको छ रोकेर शान्ति स्थापना गर्न दुई नेताबीच सन् दुई हजार पन्ध्रमा सहमति भए पनि पूर्ण रूपमा लागू हुन नसक्दा यस्तो अवस्था आएको हो पाँच वर्ष अघि सुडानबाट अलगिएर दक्षिणी सुडान बन्नु अघिको गृह युद्धमा दशौं हजार मानिस मारिनुका साथै लाखौं मानिस विस्थापित भएका थिए हेरेसा मे बेलायतको भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ उनका निकट प्रतिस्पर्धी रहेका आन्द्रिए लेडसम्मले आफ्नो दावेदारी फिर्ता लिएपछि थेरेसालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो बेलायतको कन्जर्भेटिभ पार्टीका यी दुई नेताबीच आगामी सेप्टेम्बर नौमा प्रतिस्पर्धा हुने तय भएकोमा लेडेसमले आफ्नो नाम फिर्ता लिएपछि थेरेसा मे प्रधानमन्त्रीका लागि एक्लो दावेदार बनेका छन् दुई साता अघि भएको जनमत संग्रहमा बेलायतले युरोपियन युनियनबाट अलग हुने फैसला लिएपछि प्रधानमन्त्री डेभिड क्यामरूङले पदबाट राजीनामा लिनेछ दिने घोषणा गरेका थिए यो सँगै बेलायतमा भावी प्रधानमन्त्री चयन गर्न लागि हो थेरेस मे प्रधानमन्त्री बन्नेसँगै बेलायतमा दोस्रो महिला प्रधानमन्त्री बन्नेछन् यसअघि मार्ग रेट बेलायतको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् यसैबीच प्रधानमन्त्री डेभिड क्यामरूलले भोलि पदबाट राजीनामा दिने भएका छन् आगामी अक्टोबरमा पदबाट राजीनामा दिने घोषणा गर्नुभएका क्यामरूनले थेरेसा मे प्रधानमन्त्रीका लागि निर्विरोध निर्वाचन हुने भएपछि यो निर्णय लिएका हुन् अमेरिकामा फेरि दुई प्रहरीको हत्या गरिएको छ अमेरिकाको मिशीगन राज्यमा एक व्यक्तिले अदालत परिसरमा गोली हानी दुई प्रहरीको हत्या गरेको हो प्रहरीको जवाबी कार्यवाहीमा आक्रमणकारी पनि मारिएका छन् घटनामा दुई प्रहरी घाइते भएका छन् बन्दुकधारी एक कैदी भएको खुलासा भएको छ मुद्दाको सुनवाईका क्रममा अदालत परिसरमा रहेका कैदीले अदालतकै सुरक्षार्थ खटिएका प्रहरीको बन्दुक खोसी गोली प्रहार गरी उनको हत्या गरेका हुन् हत्या किन गरियो भन्ने कुरा भने खुलेको छैन अन्तमा अब एउटा खेल खबर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसी ले आसन्न ओलम्पिक खेलकूदका लागि ब्राजिलको रियो दि जेनेरियो शहर तयार भएको बताएको छ ब्राजिलको तयारीप्रति बेला बखत आशंका व्यक्त भइरहेको बेला आईओसीओ को निरीक्षण टोलीले ओलम्पिक खेलका लागि आवश्यक सबै तयारी पूरा भइसकेको बताएको हो आईओसीओ को निरीक्षण टोली प्रमुख नवाल अल मौता वाकेलले रियो ओलम्पिकको सबै तयारीप्रति सन्तुष्टि जनाउँदै विश्वभरिका खेलाड़ीहरूलाई स्वागत गर्न रियो शहर तयार भएको बताएका हुन् यसअघि ब्राजिलको आर्थिक संकट राजनीतिक अस्थिरता र जीका भाइरसको संक्रमण लगायतका कारणले रियो ओलम्पिकको तयारीमा अवरोध आएको थियो तर पनि ओलम्पिकका आयोजकहरूले सबै चुनौती पार लगाउँदै तयारी पूरा गरेको बताइएको छ यही अगस्ट अगस्त पाँचदेखि तारिक सम्म ब्राजीलमा हुने दक्षिण अमेरिकी महादेशकै पहिलो ओलम्पिक खेलकुदमा दश हजार भन्दा बढ़ी खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन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 अना हकमा दुई सय जना मारिएपछि दक्षिणी सुडानमा संघर्ष विरामको घोषणा बेलायतमा थेरेसा मे भावी प्रधानमन्त्री बन्ने निश्चित र ओलम्पिक खेलका लागि रियो दी जेने रियो सहरमा सबै तयारी पूरा। तपाई र प्रविधि सहयोगी विरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहिएको बेला समाचार र बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ देवबा बिदा